उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति उज्यालो नाइन्टी नेटवर्क काठमाडौँ सँगै देशभरिका अठारवटा एफएम रेडियो स्टेशनहरूबाट हरेक हर मंगलबार र शुक्रबार राति सवा नौ बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ कार्यक्रम श्रुति सम्वेगमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौं श्रुति सम्वेकको आजको श्रलामा हामी विश्वेश्वर प्रसाद कोइरालाको प्रसिद्ध उपन्यास बाबुआमा र छोरा लिएर आएका छौं जम्मा एकहत्तर पृष्ठ रहेको यो कृतिको अन्तिम श्रृंखलाको वाचन आजको श्रुति सम्वेकमा हुँदैछ बाबु आमा र छोरा उपन्यासको पहिलो संस्करण विक्रम सम्बत दुई सालमा प्रकाशित भएको थियो उपन्यासको गएको श्रमा उमाले आफ्नो पतिसँग क्रमिक रूपमा आफ्नो व्यवहार नरम हुँदै गएको बताइन् विवाह र त्यस घरमा प्रवेश गरेपछिको उनको रूखोपना विस्तारै घट्दै गयो आफ्नै आमाको निधनको खबर सुनेका बेला आफ्नो पतिको सहयोगी व्यवहारले उमाको मन पग्लिँदै गयो अनाहकमा पतिलाई सताएर दुःख दिनु आफ्नो गल्ती हो भन्ने कुरा पनि उमाले मनमनै महसुस गर्न पुगिन् आफ्नो घर र पतिप्रति अब उमाको रूचि बढ़न थालेको छ अब के होला त सातौं तथा अन्तिम श्रको वाचन पृष्ठ पैसाठीबाट सुनौ अच्युत घिमिरेको आवाजमा म आफ्नो घरबाट परिचित हुँदै गए। बाहिर पनि उनको प्रशस्त ठूलो समाज रहेछ इष्टमित्रहरूको जसको पनि अन्दाज मलाई बिस्तार बिस्तार लाग्न थाल्यो हाम्रो बिहापछिको अनौठो सम्बन्धले गर्दा मेरो स्पष्ट विरोध र असहयोगले गर्दा उनी त खुम्चिएका थिए घरका नोकर चाकर पनि त्रस्त भएका थिए इष्टमित्रहरू पनि घरको अनौठो अस्वाभाविक विश्वाद गरेको अमङ्गल सङ्केत बुझेर हकबक्क थिए उनलाई बुढेसकालमा बिहा भन्ने लान्छनाको अनुभव पनि आत्मामा अनुभव हुँदो हो कतिचोटि उनके मैं थे आत्मा को रोदन स्वर में पत्नी को एकांत शैया उपर रात्रि को मध्य में मैं जान तिम्रपति अन्याय गरे उनी त्यसरी पनि लाजले होला संकुचित भएर समाजबाट खिचिएर एक्लो आफूमा सीमित भएका थिए जस्तो कि म पनि कोठाको एउटा कुनामा को आफै डल्लिएर बस्थे अस्तिसम्म पनि पतिपत्नीको स्वाभाविक सम्बन्धमा हामी गाँसिएपछि पनि उनले भनेका थिए प्यारी प्रेम यथेष्ट हुँदो रहेनछ मैले बुन्न लागेको स्वेटरको काटाला थामेर मुन्टो उठाएर उनलाई हेरेँ गम्भीर मुद्रामा थिएँ मैले भने, किन उनले सोधेँ हेर न हाम्रो बिचमा प्रेम छ छैन त मैले बुन्ने कामलाई जारी राख्थेँ भने किन छैन उनले भने मानव सम्बन्धलाई केवल प्रेमको भावनाले मात्र सहज र प्राकृतिक बनाउन सक्दो रहेन सक्यारे पैँतालिस वर्षको यो मेरो उमेर मैले झरको मानेको जस्तो गरेर भने के जहिले पनि चौवालिस पैंतालिस वर्ष भनेर आत्मसहानुभूति गरिराखेको उनले भने आफू पैंतालिस वर्ष भए भनेर गुनासो गरेको होइन म अहिले त्यस आयुमा पुगेको पनि छैन जसमा म आफूलाई बुढो भन्न थालु मेरा शारीरिक र सामाजिक उत्तरदायित्वको सक्रिय पूर्तिमा मैले आफूलाई शिथिल पाएको छैन तर यौवन त अब ममा छैन र त्यसैले मेरो दोस्रो बिहा आचकांक्षी जुन दिन मैं सब भाग तिम्मी अंगा थे मलझल समझना राति कािमी तोला समझराखने के तिम्रो ते, ते पैलो आलिंगन में तिम्रो कोमल शरीर को स्पर्श होने बितिके मगो म छिप्पीए सैया ऊपर तिम्रो मैं भूबो के समझिहक माज ल भन्न दे मंक्षी लाजक होगा तिमी किम्रो गोल गोल कलकलाउँदो शरीर जिसको तन्खी को पुष्टता में ट्किने त्वचासंग मेरे त्वचा दाजी पुग्द्ध दा। हमी दंपत्तिमेर को, को फरक स्पष्ट हो बीस एक्काईस वर्ष की तिमी तेो तो पुरूष को शरीर में कहीं कोमल तो आत्री को मैले भने स्त्री पुरुषको उमेरको तुलना हुन्छ र कहीँ हामी स्वास्नी मानिसको जिउ एउटा सन्तान नहुन्जेल त हो त्यसपछि एक एक वर्षमा त हामी पाँच पाँच वर्ष बुढी हुँदै जान्छौँ उनले भने 25 वर्षको फरक कुनै तर्कले पनि मेट्न सक्दैन प्यारी मैले उनको पोकोलाई भुइँमा थपक्क राखेर भनेँ आज के भइरहेछ हजुरलाई छि कति निर्लज पार्न चाहेको मलाई यो भन्न खोजेको त होइन कि हजुरको यत्रो ठुलो प्रेमको त्यस्तै ठुलो किसिमको प्रत्युत्तर मबाट पाइबक्सिन्न कि यो लान्छ लगाएको त होइन किन बिर्सिन खोजेको एक त त्यसमा सन्तान बोके एक छे बोलेन अभी तो मंद थे हमारो प्रेम में कतें अभाव माऊदन मनज्ञन तेन्मला हमारे उमेर को भेद को समझना होदि तिमी ल्याए मैं किंचित दोष भावना ले ग्रस्त ले, ने ग्रस्त करापन तिमी पाने प्रेम ने तेरी नई मेटीदी सकें दोष भावना थी रही अप्ठारोपन निश्चय थी लगो ठीक भैन क्यार एक मा भांसा कोठा में बसर तरकारी काटि रहे थे पहले पहले ते लंगपटी जाँगा नौकर चाकर दच्किे उ खलबली अचानक थामिन्थ्य भयमिश्रित अनौठोपन को भावले उमचिन्थे पची पच्लो बीच मालिकनी नोकर चाकर का बीच सहजता को संबंध जमे आयो प्रत्येकला चिन्न था प्रत्येक को स्वभावला बुझे आए रईली चंपा बलबले हरिमाया गंभीर खाल को हरिप्रसाद भां जिसो सामाजिक मर्यादा नोकर चाकर को हुल में मिशा हुए जिस तथ्यो च्वाट कालो कृष्णबहादुर उजालो दांत भोलता लग्न घरमा हाँसो झल्किरहन्छ छिन्छिमा पानी भर्ने रामे भाँडा मल्ने कृष्ण भान्साको बरन्डामा आएर दुलाहाले भने ल आउनु पर्यो डाक्टर आएका छन् कीर्तिमान मैले चुलेसीबाट आँखा उठाएर डोकामा उभिएका दुलालाई सोधेँ किन आएका सम्पार र हरिमाया मुन्टो बटारेर कुरा नबुझेको जस्तो गरेर रा, बसिरहे बाजेले दालको डाडु खुब जोरसँग बजाउन थाले कसौडीभित्र उनले भने मेरा साथी हुन कीर्तिमान प्लाज मान्नु पर्दैन डाक्टर कीर्तिमान दुलाहका बडा ठूला मित्र रहेछन् खुब हिमछििम रहेछ दुवै घरका बीच उनी पनि सोझै त्यहीँ आइपुगेर भने कस्तो सुआएको भाउजूलाई यो भरिभराउ गृहस्थीमा डम्मा भएर बसेको हाथ तपेस को पानी में डुबा धोएर धोती को फुर्को को हाथ पुस्ते उठे उनके मेरे साथी कीर्तिम बड़ो फट्यालो कीर्तिम ने हात जोड़ो मैं भी अभिवादन फर्काएं बडो हँसिलो अनुहारको रहेछ मान, दाँत सुनले मोहरेको जसले गर्दा त्यसै पनि साधारण कुरामा उसले ठट्टा गरिरहेको छ कि जस्तो लाग्ने आँखामा पनि ठट्टाको चमक हाँसिरहेको जस्तो उसले भन्यो यति दिनपछि डिस्पेन्सरीमा आएर भने चुलै र सन्तानलाई हेर्नु पऱ्यो अरे बिहाको खबरसम्म थियो भोज छैन ल भो कस्तो हो त त्यो छुट्टी साह्रो कस्तो विरती त सबैलाई चटक्क छाडेर उनले भने भोभो अरू भन्नु पर्दैन दागामागा दाणि दाणि तागस्ता सागामागा दागामा दाप पदमवा गमगा सपडू रे मै पै मगा दाणि दाणि जागानि दाणि दाणि दागामागा सागामादा गामानि नगामा सानि दादाणि मदव पडू डक्टरले भने होइन त भाउजू उनी दुलाह र बाबु एकैचोटि भएका मैले भने धत नोकर चाकर्नीहरूले एकचोटि मुखामुख गरे बाहुनले फोक्सोभरिको हावाले आगो फोक्न थाल्यो चुलोमा मुन्टोने गाँडुला जस्तो गरेर बैठकमा आएर कृतिमाले नै सल्लाह दियो लेडिज डाक्टरलाई ले एकचोटि देखाए असल तर त्यसको पनि खास प्रयोजन छैन <स्याँग> एकताका खुब वाक्का वाक्क गर्थिन् र एकचोटि झुन्डिएकी दाल्नीका खबरले खुब चिसिएकी थिइन् लुगलुगी काँपेकी थिइन् होइन कान्छी उसले हाँसेर भन्यो भाउजू माटो बोक्याउनुहुन्छ के हुन्न पेट बोकेको बखतमा यो साधारण कुरा हो वाकवाकी लाग्नु घबराहट हुनु अत्यासिनु जसरी हाम्रा बीचको सम्बन्धको ढोका उग्रिँदै गयो त्यसरी नै हाम्रो समाजको बाहिरी ढोका र हाम्रो परिवारको घरको ढोका पनि खोल्दै गयो उनका इष्टमित्रहरू आउन थाले तलको बैठक डम्म हुन थाल्यो गफसफले सिगरेटको धुहाले हामीहरू बाहिर पनि जान थाल्यौ साथीहरूका या साथीहरूसँग त्यसै घुम्न वनभोज पनि हुन्थ्यो म घरकी स्वामिनीको ऐसियतले आफ्नो स्वाभाविक कर्तव्यलाई पूरा गर्दै गए पछि बिस्तार विस्तार त्यसमा एक दिन वनभोजमा प्रोफेसर गेवालीले भने कान्छी मयाँ कहाँ बनेका परिकार खुब मिठा हुन्छन् मलाई बडो सन्तोष लाग्यो तर शिष्टाचारले भने गेवाली जुतो त्यसै फुर्काउनुहुन्छ मैले त्यस दिन बुझेँ म आफ्नो घरसँग गाँसिसकी छु त्यसैले हाम्रो भान्सा पाकेको परिकारले परिकारको तरिफले मलाई खुशी पारेको थियो त्यही भावनाले प्रेरित भएर आत्मसन्तोषको प्रेरणाले पनि म आफ्नो बैठकमा चियापानको व्यवस्थामा कुनै त्रुटि हुन दिन्नथे तर जस्तै सन्तोष मानेर यस्ता मैत्रीपूर्ण सामाजिक जमानतमा म शरीक भए तापनि मेरो उत्साहले सीमा नाग्दैनथ्यो त्यसमा गम्भीरताको बन्धन रहन्थ्यो मैले कहिले पनि खित्का छोडेर हाँसिनँ त्यसैले कृतिमान डाक्टर मलाई डराएर भन्थे भाउजू हाँसो ओठको त्यस्तो सानो क्रिया हो जसमा दाँतले चियाउने मौका पाउँछ प्रोफेसर गेवालीले उत्ने खारै सोधे ल भन्नुहोस् कान्छी मैया तपाईँ नै के तपाईँलाई यसरी भेला भएको साथीभाइमा कुराकानी र भोजबतीहरूको रमाइलो लाग्दैन मैले भने किन लाग्दैन गेवालीले साथीतिर फर्केर भने कसो त हो रहेछ कि रहेनछ दु रमाइलो दुवै खालकाले मान्दछन् तर भिन्न स्वभावले गर्दा त्यसको अभिव्यक्ति भिन्न भिन्न हुन्छ डाक्टर तिमीसँग शरीरको ताप जाँच्ने जस्तै मनको भाव जाँच्ने यन्त्र भएदेखि बुझ्ने थियो मैले भनेको मनोवैज्ञानिक कुराको मर्म बाटामै घर फर्किँदा हामी एक्ला हुने बित्तिकै दुलाहाले मलाई सोधेका थिए तिमीलाई साँच्चै साँच्चै रमाइलो लाग्छ यसरी साथीहरूसँग भेला भएर रमाइलो गरेको मैले भने लाग्छ नि यही प्रसङ्गलाई लिएर हामी घर फर्किँदा अध्यारो भइसकेको थियो कोठामा चम्पाले आएर लम्फा बाँधि दिए जङ्गललाई लिएर हामी घर फर्किन अधारो भइसकेको थियो कोठामा चम्पाले आएर लम्फा बारी मैले भने सुखको भोग आनन्द या सन्तोषमा पाइन्छ उनले भने के भन्न खोजेकी कान्छी मैले भने सायद आनन्दको सीमाबारीको कुरोमा पाइरहेको छु सन्तोष सायद गर्भवती स्वास्नी मानिसको सुखको बोध त्यस्तै हुन्छ गम्भीर खालको सन्तोष हलुको खालको हुँदैन देवालीले कुनै के भन्न खोजेका हुन् तर मलाई लाग्छ स्वभावभन्दा अवस्थाको फरकले नारीका चेष्टाहरूमा फरक ल्याउँछ त्यसो त हो क्यार जेठी पनि कुन्नी तिमीले कहिले पनि आफ्नो मन्डे बाहिर जाउँ घुमौ बजार डुलौँ या पिकनिक गर्न हिँडौँ भन्दिनौ हो नाइ पनि भन्ने कि छैनौ भने रमाइलो गरिरहनु तिमी चालछुल नगरेर बिस्तार बिस्तारै पाइला चाल्दै घरका कामकाज गर्छौ भान्सामा गएर तरकारी पकाउँछौ तलको अँगेनामा बसेर कोठा मिलाउँछौ या फुर्सद छ भने बार्दलीमा बस्छौ नोकरचाकरहरूको सुख सुविधाको पनि तिमीलाई ध्यान रहन्छ त्यसो त जेठीले कहिले पनि गरिन घरपट्टि उसको ध्यानै गएन कहिले पनि प्रिया नै भएर बसी यो घरको तिमी भने आफ्नो गम्भीर स्वभावले गर्दा बिंतिक एकदम गृहड़ी बाकी सरल स्वाभाविक ढङ्गले भने आउने बित्तिकै म मा माताको स्थानमा पुगेँ नि प्रियै हुन कहाँ पाएर तत्कालै मैले आफ्नो हृदयलाई छामेकी थिएँ कहीँ त्यहाँ व्यङ्ग्य त लुकेको छैन छेडपेछको भाव थिएन मेरो मनमा अह मैले शुद्ध हृदयले भनेकी रहेछु त्यसैले त मलाई स्पष्ट हुँदै आयो कि कसरी म त्यस घरमा स्वाभाविक रूपले गृहस्थी नै हुन पुगिसकेछु गाँसिसकेछु उनको गृहस्थीमा यो मेरो घर जसको भाग्यसँग मेरो भाग्य जोडिएको छ मैले उठ्दै भने धत यसो गरेर पनि हुन्छ भान्सामा कुन के पाकेको छ दिनभरि घर बाहिरैछि गन्थन लेखेर म आजकल दिन बिताउँछु यसो हेरेर ल्याउँदा मेरो जीवन साना साना दैनिक चर्चाको एउटा गुजुल्टो रहेछ घटनाको यसमा क्रम छैन घटना नै घटेन यसमा केवल दैनिक चर्चाले सानो स्पन्दनको जगाई राख्यो मेरो जीवनमा सायद प्रत्येक नारीको यस्तै जीवन हुन्छ प्राय पुरुषको पनि त जीवन दैनिक चर्चाकै क्रम हो बहादुरीका कुरा कलाका प्रेरणा साहस बलिदान या त्यस्तै घोर स्वार्थ र कायरताका उल्लेखनीय कार्यकलापले कत्तिको जीवनलाई भन्थ्यो होला र वास्तवमा मानिस दैनिकताको हुँचो आकाशतलको सास फेर्ने प्राणी हो र आफ्नै अनुभवले अर्काको जीवन आउँछ यदि कसैले आफ्नो जीवनलाई यसरी नै केलाएर बस्यो भने उसले पनि मेरै जस्तो अनुभव हुनेछ कि वास्तवमा ऊ बाँचिरहेको रहेछ सा। जीवनका साना साना दैनिक घटनामा नाटकका सिन त उसको आत्माको रङ्गमञ्चमा उफ्रिरहन्छन् घटना केही घट्छ भने त्यहीँ घट्छ हामी अहिले उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेगमा विश्वेश्वर प्रसाद कोइरालाको उपन्यास बापू आमा र छोरा सुनिरहेका छौ केही बेरपछि उपन्यासको बाँकी अंशको वाचन निरन्तर हुनेछ उज्यालो सुन्दै गर्नुहोला कार्यक्रम सूची सम्वेक तपाई अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै ने का इलाम एफएम झापाको एफएम मेची ट्युन्स भर्देवासको रेडियो दर्पण दोलखाको कालिचोक एफएम वीरगंजको नारायणी एफएम हेटौडा एफएम रेडियो चितवन र चितवनकै रेडियो त्रिवेणीमा पनि सुनिरहनु भएको छ यसै तनहुको माधिी सेती एफएम फलेवासको रेडियो पर्वत गुल्मीको रेडियो, रेडियो रेशुङ्गा पोखराको रेडियो तरंगमा पनि श्रुति सुन्दै हुनुहुन्छ अनि रेडियो प्यूठान दाङको रेडियो मध्यपश्चिम भेरीको रेडियो कोहलपुर सल्यानको रेडियो राप्ती सुर्खेतको रेडियो भेरी र जुम्लाको रेडियो कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति प्रसारण भइरहेको छ श्रुति आजको श्रमा हामीले विश्वेश्वर प्रसाद कोइरालाको उपन्यास बाबु आमा र छोरा सुनिरहेका छौ उपसको बाँकी <tze> जुन समयको म यहाँ चर्चा गरिरहेकी छु यसो समझेर ल्याउँदा त्यसलाई छाया पारेर दुलाहको व्यक्तित्वले छोपेको रहेछ मेरो सम्झनामा उनी मात्र आइरहन्छन् त्यस अवधिमा घटेका कुराहरूलाई सम्झेर ल्याउँदा म सम्झिन्छु उनको बोलाइ अलिकति खस्रो आवाज लाग्थ्यो घाटीमा शब्द रगडेर निस्कन्छन् उनको हिराई जिसम यो स्परलता को भाव होथ्यो हो। जिससे उनको अलग गुत्थे पड़े अनुहार परेको पारे, पारे जस्त नाक को डाड़ी को सान कोठी कोठीको डल्लो उनको सरल हृदय को प्रमाण दिया जस्त मयालू अनुहार्दो थी म समझिं उन्हें बगैचा में उभटो रुरुआलमात्र लगातार गोड़ा में कपड़ा को पुरानों चट्टी पेट ने भोटोला उसिक झाल उन उभि देखता मैं भयभर को समझना समझ झालमा मलाई उभिएको देखेर उनले भनेका थिए बगैँचाबाट के हेरे कि कान्छी आउँदिन बगैँचामा मैले भनेकी थिएँ मलाई घरमा धेरै काम छ उनको चालचलन व्यवहारलाई म सम्झिन्छु घरभित्र घर बाहिर या मसँग उनले गरेको व्यवहार यदि मेरो पूर्व अनुभव भिन्न नभएको भए यस्तो हुने थिएन सायद मैले कुनै नयाँ आविष्कार गरेको जस्तो हुने थिएन त्यसको नयाँ नयाँ पक्षलाई बुद्धिले रेकर्ड गर्दै लगेको जस्तो हिन्दू युनिभर्सिटीको त्यो व्यक्ति जसले त्यत्रो महान अनुभव र प्राप्तिमा म छाडेर गयो उसका सम्बन्धमा त्यस्तो सूक्ष्म सम्झना छैन मलाई आफूभन्दा शक्तिशाली तत्वको केन्द्रमा एउटा युवक बसेको थियो आँधी कुनै चालक जस्तो भएर त्यो मेरो अनुभवमा हुर्दै आएको थियो संबंध में मैं कई मानवीय विवरण को समझना होते होता कारण मेरे स्मृति उसको रूपरेखा बिलात होगा तर दैनिक जीवन को संसर्ग में आईन उ दुलाहासंग दैनिक जीवन को संसर्ग में म नजानी तो किसिमट झोल्टि गएकी थी हमीर पति पत्नी को राख्ने ती सूक्ष्म तंतु को एक एक विवरण को सम्बन्धको यस्तो सूक्ष्म विवरणको छाप बुद्धिको पाटोमा छुट्टा छुट्टी परेर अडेको त सायद प्रेमको लक्षण होइन प्रेममा त व्यवहारका यावद विवरण लोप हुन्छन् आपसमा यसरी गाँसिरही अनुभवको एउटा आनन्ददाइनी थुङ्गाको सम्झना मात्र हुन्छ हृदयको मध्यमा रहेर हलुङको सुभाष फैलाइरहन्छ प्रत्येक सासमा मैं एकचोटि बिदा में घर गखत में आमा सोधे थे आमा तर्कनेसंगवाह भाग कस्तो होने थी वहां मेरे प्रश्न बुझ् भैन भेरी तैंती मैले भने, मेरो बासँग तपाईले बिहा नभएर अर्को कोही पुरुषसँग भएको भए उहाँले भन्नुभयो त्यस्तो पनि हुन्छ कहीँ जुन ठाउँको तिल चामल पहिले खाएकी थिएँ त्यहीँकी भएर आएँ योभन्दा बढ्ता कुन छोरीले सोध्छे म धेरै ठुली भइस घरकालाई भने बिहा गरिदिनुपर्छ हुर्केकी छोरीको भन्ने पत्तो छैन मैले फेरि सोधेँ होइन आमा बाह्र तपाईँमा प्रेम भएको देखिन्न व्यवहार मात्र भएको देख्छु वहाँ पटक्क बुझ्नुहुन्न थियो र भन्नुभयो व्यवहार भिन्नभन्दा भिन्न प्रेम भनेको के हो मनज्ञ छैन र मलाई यस्ता छोराछोरी छन् यस्तो घर छ व्यवहार चलाउन केही खाँचो छैन लोग्ने छोराहरूको यस्तो भर छ मलाई मनज्ञ छ नामी मनज्ञ सन्तोष छ मलाई मनमा अनि बाका कुरा गर्न थाल्नुहुन्थ्यो उहाँले गाउँघरमा गरेका व्यवहारका कुराहरू त्यस्तै मलाई पनि तिनताका हुन्थ्यो लाग्थ्यो नपुगेको के छ मलाई मलाई पनि मनज्ञ छ म पनि आमाकी नै छोरी रहेछु सायद सबै स्वास्थ्य मानिस गृहणी भएपछि त्यस्तै आमाकी छोरी नै हुन्छन् दिन दुलाहले भने मेरो त दुईचोटि विवाह भयो प्रेमको दुईटा प्रकारको अनुभव छ मलाई जेठीसँग मेरो बिहा यद्यपि प्रणय सम्बन्ध थिएन थियो किनभने बाबाआमाले गरिदिएको बिहा थियो त्यसले कति छिटै प्रेम सम्बन्धमा हामीलाई बाँध्यो कि आजकल त्यसलाई सम्झाउँदा ताजुब लाग्छ यौवनको तातो उन्मात जो तारूण्डको प्रथम पदमा एकचोटि मात्र सायद मानिसले जीवनमा अनुभव गर्छ त्यसले गर्दा हो वा कुन्य केले हो हामी आपसमा यसरी घाँसिन पुग्यौं कि हामीलाई सम्झना नै रहेन कि हामी दुई प्राणी हौ र केही दिन पहिलेसम्म एक दोस्रोबाट एकदम अपरिचित अस्पष्ट यौन र त्यस्तै अस्पष्ट यौवनको मिश्रित र हामी मानौं मिसिएको एउटा डल्लो एउटा अनन्य व्यक्ति भएका थियौं तिमीलाई प्रेमको त्यो रूपको अनुभव भएन मैले भने म त एकैचोटि गृहिणी मातामा अवतीर्ण भए नि त्यसैले प्रारम्भमै प्रेमको अर्को खुड्किलोमा उक्लिएर माथि पुगिसकेको छु सन्तोषको स्तरमा मनज्ञताको अवस्थामा आखिर प्रारम्भमा प्रेमले जस्तोसुकै भिन्न चेष्टा देखाए पनि परिणाममा त्यसले पुर्याउने थलो त त्यही हो नि होइन त उनले भने त्यसो त हो क्या र छोरो जन्माएपछि उसमा पनि सानो परिवर्तन आएको थियो उसको मनोभावमा व्यवहारमा यत्रो नदेखेको घर देख्न थाली बारम्बार भन्न थालि जा घरको काम लथालिङ्ग छ भन्न थालि यसरी जोल्टिएर बसिरहन पाइन्छ र अब गृहिणीले अनि मैले सोद्धा भन्थे सब पुगेको मनज्ञ भएको लाग्छ नि त्यही हो नि प्रेम हजुरै बक्सिन्छ छोरो छ कस्तो रहर लाग्दो घुतमुने नोकर कहर नौकर इष्टमित्र नपुगे के चाहना टुंग्यो सतोष में आए मैंने मेरी आमा ये बलिहार मलाई लाग्छ पति पत्नीको सम्बन्धमा यौनको आनन्द एउटा प्रारम्भिक आवेग मात्र हो त्यस्तो आवेग जो निमित्त भएर नया सम्बन्धलाई जोड्छ तर त्यसमा घनिष्ठता गृहस्थीको सुखले ल्याउँछ जसमा हो त्यो तोड त्यो तो आवेग रहँदैन तर पारस्परिक करुणा स्नेह सहानुभूति जस्ता भावनाको दैनिक आदान स्थायित्व रहन्छ प्रिया अन्तत्वगतमा गृहिणी हुन्छे प्रेम परिणत हुन्छ सन्तोषमा गृहिणी पुगेको स्थिति हो विषयको सुख त्यसको अनुभव हो प्रिया भागाभाग मात्र हसिन पसिनको स्थिति हो कतै पुग्नका लागि दौडादौड गरेको त्यसैले त आफ्नो गृहिणीको सन्तोषका मनस्थितिमा उनले आफ्नी पहिले पत्नीका बारेमा लामो चर्चा गरेको स्नेहको स्मृतिमा मैं बेग्र पार्दन थी प्रेम को प्रारंभिक स्थिति में महक म सौता को डाहा पोलिंद थे यजे कि मरेक सौता ने घर ताली करे गई तर दुलाहा हृदय में भी अज करजम कर बसे नी छे मैं उनका प्रति पटक्क डाहाुलाहाया ना गृहणी को सतोष में डाहाथान रह बारे मा, उनको बारेमा मलाई सबै कुरो थाहा छ दुलाहले उनको बारेमा चर्चा गर्दा मलाई उनको व्यक्तित्वको पूरा परिचय भएको छ म आफ्नो मस्तिष्कमा उनको स्पष्ट तस्विर देख्छु दुलाह भन्थे जेठी रुग्न भएपछि जिद्दी गर्न थालेँ मैले दोस्रो बिहा गर्नु भनेर बाइस वर्ष केही उमेर होरा र तर मलाई लाग्छ एउटा पुरा जीवनमा बिहोर्नुपर्ने भोग मैले यही उमेरमा बिहोरिसकेकी छु त्यसैले नसिद्धिसकेको जीवन तर बाँकी पनि त्यसमा अब केही नरहन गएको त्यस्तो मेरो जीवनको लेखाजोखा गर्नु बस्छु बुढो मस्तिष्कले शरीर तरुणी नै छोरो जन्माएपछि त झन्तुला भन्थे कान्छी शरीर कस्तो कलकलाउँदो भएको तिम्रो अद्भुत लावण्डली भरिएकी छौ तिमी गरीब आफैलाई पनि लाग्छ मेरो शरीर झन्झन कोमल र स्निग्ध हुँदै आएको छ अवयवहरू पुष्ट र मेरो रोगन गोरो पार्न निखारिएको छ त्यसैले त मलाई आफ्नो शरीर हेर्दा बडो नसुहाएको जस्तो लाग्छ कुनै जर्जर भएकी आदि नारीले समयको रोक्षणबाट उठेर एउटी तरुणीको रूप पहिरेर आएकी होस् अनुभवको अनुरूप शरीर पनि छिप्पिनुपर्छ नत्र त्यो बेमेल सम्बन्ध बद्दा लाग्छ बुढी आमाहरूले छिमेकको ठिटाला आँखा झिम्काएको जस्तो मेरो मनका आँखा चाउरी र बासिसकेका छन् जसको रोशनी पनि मधुर भइसकेको छ त्यसका शरीर पनि चाउरीको गुजुल्टा भएका छन् छाला लोतिसकेको छ कपाल सेत्तिसकेको छ म त्यस्तै पो त छु आफूभित्र र जब म ती पुराना भएका आँखाले आफ्नो बाइस वर्षको जीवनलाई हेर्छु मलाई लाग्छ बाइस वर्ष पनि कत्रो लामो आयो र प्राचीन वृद्धाको जस्तो जसको जीवन निख्रिसकेको छ म पनि कुरा केलाउँदै बस्छु जीवनको लेखाजोखा गर्दै त्यही लेखाजोखा गरेर वार्तरीमा दिनभरि बसेर बिताएको त हो नि स्मृतिका टुक्रा टाक्रीहरु म त केवल स्मृतिले भरिएकी प्राणी छु आजकल तर मेरा स्मृतिहरु र स्नाभावले गर्दा होला अटी नअटी मेरो मस्तिष्कमा बिना कुनै छन्द र व्यवस्था खाँदा खान्छ तिनीलाई व्यवस्था दिन खोज्छु तिनलाई कालक्रमको अनुसार जेठी कान्छीको नियमित अनुक्रममा मिलाएर हेर्न चाहन्छु कि त्यसरी सायद जीवनको कुनै अर्थ मलाई दिउन् आखिर मेरो बाइस वर्षको जीवनकालले सोझो रेखामा गोडा चालेर हिँड्यो माथि आकाशमा देउताले हेर्दा मेरो जीवनको यो यात्रा त्यही कालको सोझो पटरीमा चलेको लाग्दो हो देउताले मात्र के मानिसलाई पनि मेरो यात्रा समयको सतहमा बग्दै हिँडेको लाग्दो हो रेखाको दुई आयात मात्र लाग्दो हो मेरो जीवन तर मेरो जीवन त कालको त्यस्तो नाम मात्र होइन ना। मुख्य कुरा त त्यसमा मेरा अनुभवहरू हुन् जो अहिले स्मृतिको रूपमा ममा अटी नअटी खाँदाखाँद गरेर बसेका छन् तिनले मेरो कालयात्राको पद चिन्हको बीस वर्ष लामो रेखा खजमजाइदिएका छन् कालका उप सवार भएर काल श्रृङ्खला टुट्न गएको छ त्यसकारण स्मृतिहरूको प्रभुत्व व्यञ्जक कावी छ काल, का काल, काल केही होइन जो जे छ हामी मात्र छौं जीवनमा यी सब कुरा त म मान्दछु र त्यसैले त अघिदेखि भनिरहेकी छु बाइस वर्षको उमेरमै कालले भर्खरै उकालेको यौवनमा म बुढी भइसकेकी छु इतिहासको ध्वम्साशेषको गह्वरभित्र टिकिरहेको प्राचीन प्राणी म पनि त्यो स्मृतिलाई नै महत्व दिएर तिनको विवेचना गर्न बसिरहेकी छु दिनहुँ दिउँसोको एकान्तमा वार्तलीमा आएर श्रुति सम्वेमा भर्खरै वाचन भएको उपन्यास थियो बाबुआमा र छोरा आज श्रुति सम्वेगमा हामीले विश्वेश्वर प्रसाद कोइरालाको यो उपन्यासको अन्तिम श्रौं आजको वाचनमा आमा शीर्षक अन्तर्गत उमाको आत्मपरक प्रसंगहरूको अन्त्यसँगै उपन्यासको वाचन समाप्त भएको छ जीवनको आरोह अवरोहहरूमा आइपर्ने संयोगहरू र प्राकृतिक नियमिततामा मानव जुनीको संयोग तुच्छ रहेको व्याख्या गर्छ विश्वेश्वर प्रसाद कोइरालाको उपन्यास बाबुआमा र छोराले यसै उपन्यासको वाचन सँगै आजलाई कार्यक्रम श्रुति सम्भेग यति नै कार्यक्रम श्रुति सम्भेगबाट विदा हुनुअघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्भेग उज्यालो नाइन्टी नेटवर्क पोस्टबक्स नम्बर छ काठमाडौँ र इमेल ठेगाना हो एसएचआरयूटीआई एट मंगलबारको श्रृंखलामा हामी कृष्ण धारावासीको आत्मवृत्तान्त रहेको उपन्यास आधा बाटो लिएर आउँछौ आजका लागि प्राविधिक साथी दिनेश निरौला र संघर्ष विष्टसँगै उपन्यासबाट अचूत घिमिरे र म मण्टेश्वरी राजभण्डारी पनि विदा पाऊ शुभरात्री